कार्यक्रम हार्दिक साङ्गीतिक कार्यक्रम लोकझङ्कारको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण लोकपालित्रहरूमा सँगै श्रोता मित्रहरूमा सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा इन्टरनेट अनलाइनमा डब्लु डब्ल्यु डब्ल्यु गरेर पनि कार्यक्रम लोकसंखार हप्तामा छ दिन आउने गर्दछ तीनमध्ये पनि आइतबार अनि बुधबारको श्रृंखलामा रहेर विभिन्न राष्ट्र स्तरमा ख्याति प्राप्त कलाकारसँग हामी भर्लाकोसारी गर्दै आइरहेका छौं र आजको यो श्रृंलामा पनि एकजना अतिथि कलाकारसँग हामी भलाकुचारी गर्ने प्रयत्नमा जुटिरहेका छौँ दस सम्मको यो यात्रा हो र यो यात्रामा तपाईँले सुनेर साथ दिनुहुनेछ लोकसङ्गीतको उपचार पछिल्लो समयमा के कस्तो हुँदैछ बिस्तारै हाम्रो लोक संस्कृति लोभ हुँदै पनि गइरहेको छ विभिन्न भाषा भाषा भाषाभाषीहरू जात जातिहरूको बसोबास भएको उसमा जा, जात र कला संस्कृतिको देश धनी र नेपाललाई एउटा कला र संस्कृतिमा धनी देश भनेर पनि चिनिन्छ तर त्यही कला र संस्कृति बिस्तारै खस्किने क्रममा छन् यो सम्पूर्ण यावत कुराको जानकारी अनि विस्तारी लोकसंगीतको बजार के कसो रुपमा चल्दैछ त यो जानकारी दिने प्रयत्नमा आजको श्रृङ्खलामा जुटेका छौं जुन एउटा लोकसंगीतको क्षेत्रमा लागिरहनु भएको छ धेरै वर्ष पहिला नभइरहेको भर्खर मात्र बजारमा उहाँको एल्बम पनि थुप्रै आइरहेका छन् र निकै चर्चा अनि परिचर्चा पर बटुल्न सफल हुनुभएको छ उहाँसँग कुराकानीलाई कुरा त मैले जोडिहाल्नेछु त्यसो त आजको श्रृङ्खलामा छौँ प्रविधि कक्षबाट मित्र रेजन के हो अनि आवाजबाट तपाईँकै लोक सह यात्री सूर्य ढकाल छ तपाईँलाई अनुमान लगाउँदा हुनुहुन्छ होला आजको स्रोष्टा छ होला त सूर्यसँग सु। गर्नको लागि भनेर तपाईँको खुल्दोली भने धेरै बेर प्रख्याउन चाहन्न पछिल्लो समयमा उहाँले बजारमा ल्याउनु भएको छ आवाज त्यसै गरी थुप्रै एल्बमहरू बजारमा ल्याउने पछिल्लो समयमा बजारमा आएको हो र उहाँलाई अझै चिनाउन सफल अर्को एउटा केही पुरानो आवाज हो कति कति महान छौ तिमी आफै दुखमा छौ सानो तर मेरो खुसी चाह नेत्र अर्यालको लै शब्द सृजना हो भने आजका अतिथि कलाकार हुनुहुन्छ तुलसिन रनपचाइ उहाँ अनि टिका पुनको समुद्र आवाजमा सुजीवको आवाज हो र आजको श्रृङ्खलामा हामीसँग फोलाखुसारी गर्नको लागि हाम्रो सम्पर्कमा तुलसिन रनपचाइजी हुनुहुन्छ र उहाँसँग यति बेला कुराकानी गर्ने क्रममा मैले जुटाउने र कुराकानीको क्रमलाई जोड्ने प्रयत्नमा जुटिरहेको छु र उहाँलाई सम्पर्कमा जुटाउने क्रममा रहिरहेका छौँ जुन कि धेरै चर्चा अनि परिचर्चा बढाउन सफल आवाज बजारमा ल्याउनु भएको छ र उहाँसँगको सम्पर्कलाई जुटाउने प्रयत्न भए पनि जुटिरहेको छु र उहाँले अलिकति व्यस्त हुनुहुन्छ तर पनि त्यो समयलाई हामीलाई साथ दिइरहनु भएको छ उहाँलाई स्वागत गर्छु तुलसिंहजी कार्यक्रम लगजङकारमा यहाँलाई स्वागत छ कतातिर व्यस्त हुनुहुन्छ कतातिर व्यस्त हुनुहुन्छ त मात्र आफ्नो प्रमोसनको लागि भाग दौडका साथ लाग्ने गर्दछन्ची पनि त्यस्तै हो अथवा जे छ हामी उहाँलाई सम्पर्कमा जुटाउने प्रयत्नमा जुटिरहेका छौँ र उहाँसँग कुराकानीको क्रमलाई जुटाउने प्रयत्नमा रहिरहेका छौँ केही अस्पष्टता र केही समस्या पनि जुटिरहेको छ तर यति बेला उहाँकै आवाजमा सजिवको आवाज हामी सुन्छौँ कार्यक्रममा पहिलो लोकप्रिय आवाज सँगसँगै र कुराकानीको क्रमलाई मैले पछाडि जोडिहाल्ने रहेछु कति कति महान छौ तिमी आफै दुःखमा छौ सानो तर मेरो खुसी चाहन्छौ यो आवाजले उहाँलाई अत्याधिक मात्रामा चिनाउन सफल आवाज बनेको र अत्याधिक मात्रामा चर्चित आवाज पनि बनेको यो आवाज हो कति कति महान् छौ तिमी आफै दुःख छौ सानो तर मेरै खुसी चाहन्छौ यो आवाज सुनौ आवाजसँगै उहाँसँगको कुराकानीलाई लिएर मैकृष्ण पछाडि आउँछ तपाईँ भने कार्यक्रम लग झन्खा र सँगसँगै रहनु होला त बिसोरको घाउ थियो त्यही मोटोमा मायाको न थियो कति कति मान्छौ तिमी आफै दुःख छौ सानो तर मेरै खुसी जान्छौ बिसोरको घाउ थियो त्यही मोटो थियो कति कति मान्छ तिमे आफै दुख छौ सानो तर मेरै खुस चाहन्छौ तिमी आफै दु खौ सानो तर मेरै खुस नेत्र अर्यालको र आजको श्रृङ्खलामा हामी छौँ र तुलसिंह रनपसाईसँग कुराकानी र फलाकुसारीको क्रमलाई लिएर जुटिरहेका छौँ अनि बेला तुलसिङजीलाई फेरि स्वागत गर्छु अगाडि केही समस्या देखिरहेको थियो र त्यो समस्यालाई बिस्तारै पार लगाइसकेका छौँ फेरि मैले कुराकानी गर्दै थिएँ पछिल्लो समयमा आफ्नो एल्बम बजारमा आउने क्रममा त्यो एल्बमको प्रमोसनको लागि कलाकारहरू भागदौडका साथ लाग्ने गर्दछन् यहाँले पनि पछिल्लो समयमा बजारमा ल्याइसक्नु भएको छ होइन बेर्सियो जस्तो लाउन थाल्यो अवश्य कतिको चलाउनु भएको छ यो गीतलाई अब आफै चलाएर त गीतहरू पकाए पनि चल्ला गाएर श्रोताले कसरी लिनु भएको छ मान्छेहरू मैले पहिलेदेखि जति गीतहरू गाउँदै आएको थिएँ सबै गीतहरूलाई त्यतिकै माया गर्नुहुन्छ श्रोताले कुन गीत राम्रो र रा कुन गीत नराम्रो त्यो पक्का पनि राम्रोसँग छानदिनुहुन्छ त्यो धेरै खुसी लाग्छ तर अहिलेको म यो बिर्सियो कि जस्तो लाउन थाल्यो अहिलेको बजारमा यो सिआरबिटीको बजारमा अत्यधिक मन पारेको जस्तो मलाई भान भइराखेको छ किनकि सिआरबिटीको रफ्तार पनि राम्रो छ मिडियामा सबैले त्यतिकै राम्रो सपोर्ट गर्नुभएको छ कति मन छो को पैसे बीच में थ्रे गीत गीत मत उठेन फिर कति मन छे पे मेरे आपने एलबम बजाए लेकिन अलि कहीं कति मन छे को इज्जत राखने खाले गीत यूकर धीरे साथी मैं भन्न भाई खुशी सो एकदम यहाँ को सांगीतिक यात्रा कहीं शुरू मेरो साङ्गीतिक यात्रा म धेरै पहिलेदेखि नै गीत गाउने धेरै महोत्सवहरूमा दोहोरी गाउने हिँड्ने गर्थेँ त्यही पनि औपचारिक रूपमा गीत रेकर्डमा दुई हजार होइन ए होइन ए होइन होइन ए होइन सानो होइन त छोडी कहीँमा यहाँ लगाएकै छैन होइन साँच्चै वास्तविकता परेर निकाल्नु भयो पहिलो एल्बम अथवा भने कसैको कुरालाई समेट दिनुभयो अब यस्तो हुन्छ अब वास्तविकता र म आफूले त्यो गीतमा शब्द नलेखेको कारणले गर्दा मैले अहिलेसम्मको कुनै गीतमा पनि शब्द म लेख्छु लेख्न तर अब साथीहरूको सरसल्लाहमा निकाल्दा सबैको संयोजनमा निकाल्दा राम्रो हुन्छ त्यो कारणले गर्दा मेरो शब्द कुनै पनि अहिलेसम्म रेकर्ड भएको छैन सुरुको त्यो होइनै होइन शिव अमालको लय शब्दमा निकालेको थिएँ मैले र सायद त्यस्तो परेकै त होइन समयको शिवजीले त्यस्तै गीत बनाइदिनु भयो अनि हामी त्यो गीतलाई बजार पठायौँ त्यसको साइड थियो मुना थापा र मैले गाएका थियौँ साइड डेको रामचन्द्रचन्द्र साथले गर्दा यहाँसम्म आइपुग्नु भएको छ र छोटो समयमा सबैको मनमटुमा बास बस्न सफल पनि भइसक्नु भएको छ पछिल्लो समयमा लोकगीतमा लागेर केही पनि छैन होइन मात्र एउटा लोक सङ्गीतको जगेर्ना गर्नुपर्छ भन्ने हिसाबले कलाकारहरू अग्रज रूपमा र निरन्तर रूपमा लागिरहेका छन् किन लोकसङ्गीतमै लागेर व्यवसायिक भइएला त तोलसिङजी यो यो अब यो अलिकति दोधार छ र त्यस्तोसँग हामी पनि भन्न सक्दैनौँ भोलि के हुन्छ अहिले के भइराखेको छ हिजो के थियो पक्का पनि हिजोको समयलाई हेर्दा धेरै राम्रो थियो अब धेरै एउटा गीत निकालिसकेपछि थुप्रो आर्थिक पार्थन हुन्थ्यो धेरै आर्थिक सङ्कलन हुन्थ्यो त्यसपछि अर्को एल्बम गर्नलाई पनि एकदमै सजिलो हुन्थ्यो मेरै कुरा गर्ने भने म सत्सठी सालमा जो होइनै होइन एल्बम गर्दाखेरि भिडियोसहित अडियोसहित गर्दा थुप्रो पैसाहरू खर्च गरेँ जानेर या नजानेर थुप्रै कुराहरूमा पैसा खर्च भयो त्यसपछि मैले जति खर्च गरेँ त्यो इनपुट आएन मलाई अर्थात् जति मैले लगानी गरेको थिएँ त्यो आएन आयो होला दस पन्ध्र हजार जति आयो त्यो त्यो एल्बमले अर्को गीत गर्न अलिकति गाह्रो भयो त्यस पछाडिका समयमा मलाई अरू साथीहरूले यदि सायद गीत गाउन नदिनु भएको भए जति जो स्थानमा म अहिले छु शुत स्थानमा आउन अलिक गाह्रो पर्थ्यो त्यसपछि मैले सुरुको एल्बम गरिसकेपछि लगातार चार पाँचवटा गीतहरू मैले अरूका गीत गाउने अवसर पाएँ त्यो कारणले गर्दा पनि यो साङ्गीतिक फिल्डमा टिकिराखेको छु जस्तो मलाई लाग्छ एकदमै अलिकति इन्कम चाहिँ हुँदैन भनेर थाहा हुँदा हुँदै पनि लोकसङ्गीतमै लाग्नुभयो फेरि किन होला अब यस्तो छ म स्पोसल भन्दा म मिडियाकर्मी हो म म म म म म म म म म मिडियामा लोकगीतकै कार्यक्रम चलाउँदै आएको छु धेरै वर्ष अगाडिदेखि छ सात वर्ष अगाडिदेखि म मिडियामै लोकगीतकै कार्यक्रम निरन्तर रूपमा चलाउँदै आएको छु र लोकगीतको कार्यक्रम चलाइरहँदा अलिअलि स्वर पनि भएको कारणले गर्दा सबैको राय सल्लाह भनौँ न तपाईँले पनि गीत गाउँदा राम्रै हुन्छ भन्नुभयो सबैले भन्नुभयो मेरो पनि चाहना हो हुन त कतिपयले गीत रेकर्ड गर्ने क्रममा कति चाहनाका कुराहरू हुन्छन् कति व्यवसायिकका कुराहरू हुन्छन् त्यति ठुलो लक्ष्य लिएर मैले प्रवेश गरेको हुँ जस्तो मलाई लाग्दैन मेरो आफ्नो चाहना पुरा गर्नलाई मैले सुरुमा थुप्रो गीत रेकर्ड गरेर मेरो घरको सपोर्टमा मैले एल्बम रेकर्ड गरेँ त्यसपछि बिस्तारै मेरो आवाज मन पुऱ्याउनु भयो दिनुभयो त्यसपछि अहिले मलाई यतिकै भनौँ न अरूले दिनुभएको छ मैले गाइराखेको छु सायद यो ताकि कानले काग लग्योडी निकै कान छामेर बस्ने भन्ने कुराहरू यहाँनिर आउन सक्छन् होइन तर संसार कर्मी जुन एउटा संसार माध्यममा काम गर्छ जुन एउटा लोक सङ्गीतमा काम पनि गर्छ र लोक सङ्गीतलाई अग्रजरूपमा बजारमा एल्बमहरू ल्याउने क्रममा पनि छ होइन त्यही संसार त आफ्नो गीत भने धेरै मात्रामा पनि एउटा कस्तो भन्नुहुन्छ भने तपाईँ त्यो ठाउँमा हुनुहुन्छ सुरेशजी पनि एउटा मोल्डिङ गर्नुहुन्छ गीतहरू गाउनुहुन्छ गीत बजार पठाउनुहुन्छ तपाईँले मोल्डिङ गरेको गीतको माया त्यतिकै हुन्छ तपाईँले नगाए पनि तपाईँले सृजना गरेको गीतको माया त्यतिकै हुन्छ स्वभावैले पनि तपाईँले एक दुईपटक बढी बजाउनु त्यो स्वभावको कुरा हो तर कस्तो हुन्छ भने हामीले एकपटक बजाउँदा दस पटक बजायो जस्तो हाम्रो लिसनरहरूले हाम्रो साथीहरूले हेर्ने फरक हुन्छ एकदमै हामीलाई पनि त लाज हुन्छ हामीलाई पनि आफ्नै गीतहरू धेरै पटक बजायो भने के भन्नुभयो होला श्रोताले भनेर हामी श्रोताको माग अनुसार बजाउँछौँ कहिले काहीँ बजाउँछौँ तर त्यही कहिले काहीँ पनि हो तपाईँले भने जस्तै मेरो थुप्रै पटक आफ्नै साथीहरूसँग पनि यसको विषयमा वाद विवाद परेको छ धेरै साथीहरूले तुलसिंहहरूले गुल्मितिर आफ्नै गीत रोपेल्छन् दिनन् भन्ने यो आक्षेप त आउँछ नै तर त्यो आक्षेपसँग म डराउँदैन किनकि काम गर्ने मान्छेहरूलाई दोष आइरहन्छन् एकदमै साथी ताकि यहाँनिर श्रोताहरूले अत्याधिक मात्रामा रुचाउनुहुन्छ श्रोताहरूले माग गर्नुहुन्छ गीत बज्छ होइन हजुर कतिपय साथीहरूले भन्नुहुन्छ कि तपाईँ तुलसिंह जस्तो निष्पक्ष मान्छेको है छैन जसले नयाँदेखि पुराना कलाकारका गीत अहिले पनि मैले मेरो दसदेखि एघारको प्रोग्राम छ अहिले केही म स्टार्ट गर्छु त्यो प्रोग्राममा मैले नयाँदेखि पुराना गीतहरूसम्म सबै गीतलाई समावेश गर्छु सायद त्यही कारणले गर्दा होला दुई हजार अठसठी उनसत्तरीमा उनसत्तरीमा भएको पूजा लोकदोरी अवार्डमा जसमा टप मा सर्वोत्कृष्ट लोक तथा डोरी गायक सञ्चारकर्मीमा पढेका थियौँ हामी है चन्द्रमणि गौतम त्यसै म सुनिता दुलाल लगायतका थुप्रै साथीहरू पढ्नुभएको थियो यता पोखराको साथी भन्नुभएको थियो नवराजी त्यसमा हामी पाँचजनामा पढेका थियौँ त्यति बेला पनि मलाई के महसुस भयो भने मैले नेपाली लोकसङ्गीत जति पनि आएका छन् ती मिडियाबाट बजाउने पानी जिल्ला इलाकामा बसे पनि काठमाडौँ लागेको थियो बेला तर दुलसिङ अहिले पछिल्लो समयमा बजारमा आइरहेका छन् जुन हामी धेरै पहिला सुन्न पाउँथ्यौँ ती गाउँका दुःख वेदना समेटिएका आवासहरू होइन जुन एउटा घाँसताउरा गर्न जाँदा मेलापात गर्न जाँदा गुनगुनाइने आवाजहरू पहिला यिनै ठेट आवाजहरू बजारमा आउँथ्यो भने अहिले बिस्तारै यो शैली चाहिँ हराउँदै गइरहेको छ बिस्तारै लोप हुँदै गइरहेको छ होइन रचलका लोकगीतमा पटक्कै मात्रामा नभएर केही मात्रामा चाहिँ परम्परागत शैली पाइँदैन भन्ने गुनासो छ कसरी लिनुहुन्छ यहाँले यो कुरा अब कसो भने हामी पनि एउटा नयाँ हौँ है नयाँ भएको कारणले गर्दा सबै गीत सङ्गीतको सबै नलेज छ मैले भनेर त्यसरी सबै कुरा मैले भन्न मिल्दैन अब के भन्ने श्रोताको मागो जुन गीतहरू अलि ठट्यौलो पारेका अलिक फरक पारेका गीतहरू बजेर आउँछौँ ती गीतहरू निकै मन पार्नुहुन्छ हामीले ती गीत नबजाउँ लोकल गीत टिपिकल गीत हम लगा एकदम अभी तो पच्ला समय में लोकगीत जो एटा संगीत भरी आधुनिकविधि भिताइ कस्तों गीत ल हमी लोकगीत भाई तार अब के भन्नुहुन्थ्यो भने विशेष गरी हामी ती झ्याउरे गीतहरू ती टप्पा ख्याली सालेजो गीतहरूलाई हामीले त्यतिकै प्राथमिकता दिनुपर्ने हो हामी नेपाली हौँ हाम्रा परम्पराती रीतिरिवाज संस्कृतिमा रहेका ती गीतहरूलाई पनि हामी संरक्षण गर्नुपर्ने हो के छ ती गीत निकाल्ने कलाकारहरू पनि ओजेलमा पढ्नुहुन्छ र ती गीत बजाउने सञ्चारकर्मीहरू पनि ओजेलमा पर्छन् जसले अलि फरक पारेका गीतहरू बजाउँछन् त्यो कारणले गर्दा हामी बाध्य छौँ त्यस्ता गीत बजाउनको लागि अब के भन्ने त्यसको लागि बिस्तारै सुधार ल्याउनुपर्छ एकजनाले टिपिकल गीतहरू रेकर्ड गर्ने अर्कोजनाले भाँचिएका गीतहरू कहाँबाट कहाँ गएका सम्झिनै गाह्रो पर्ने गीतहरू रेकर्ड गीद गीद हुँदै आयो भने यो भनौँ न नेपाली लोकसङ्गीतको अलिकति बिग्रिँदै जान्छ जस्तो मलाई लाग्छ वास्तवमा सुन्दर छ्याक्क सुन्दर लोकगीत हो यो यहाँको विचारमा यही रहन्छ र यस्ता आवाजहरू आउँदा दिनमा पक्कै पनि आउने नभए पनि तुलसिंहजीले एकदमै मेहनत गरेर ती आवाजहरू र ती गएका दिनहरूलाई झल्काउने प्रयासमा जुट्नु हुनेछ एकदमै म लागिरहन्छु एकदमै तुलसिङजी यति बेला श्रोताहरू सुन वा था था था वा ले सुनिरहन भएको छ अलबममा सजिएको आवाज त अत्याधिक मात्रामा सुनौल्स हैन प्रत्यक्ष रुममा पनि सुन्न आतरहन अंश होला हामी यहाँका आवाजबाट सुनसो मेरी हौ र दगति संग्रह हैन यो आवाजले पनि अत्याधिक मात्रामा तपाईलाई चिनाउन सफल बनेका आवाज हु बिहरु आवाजबाट सुनसो सँगै मित्र रिजोनले उठाउनु खनेछ पक्का पनि मैले यहाँले भने के गीत गाउने छु मेरी हौ र त भन्नु भए मेरी हौ र त ल यो गीतमा सुनाउँछु छोटु एकदमै सुरु गर्न होला मनम सौता का सारी से आखा से मई गे देखिश मेरी हौरत मेरा हौरता अमी छौरा त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 खानसुर राउ दिन भनेर मेरै हौ र मेरै हौ र अहिलेसम्म बाँचेको छु सानो तिमी छौराता भनेर कसौँ खानसुर राम दिना भनेर रा मेरै हौ र मेराई हौराता अले सोम बाछ सालों तीन सौराता मेराई हो रता अले सोम बाछ सालों तीन सौराता हजार मित्र मेरे कलाकार रणपाई संगला को बजार के कस्ोली बजार कस्त होवत भला में भलाकुसारी छोटो समय में निके चर्सा परिचर्चा बटल सफल बन गायक तथा संकलक तुलसिंह रनपचाई जो पचील समय में बजार में लिया मात्रा में रुचाई रहने जस्तो लाउन थाल्यो सङ्ग्रहमा समावेश आवाज पछिल्लो समयमा बजारमा लिएर आउनु भएको छ हामी कुराकानीलाई अगाडि नै बढाउँ होइन भोलिको लोक सङ्गीतको भविष्य के देख्नुहुन्छ यहाँले अब यसरी अगाडि बढिरह्यो भने यो नेपाली लोक सङ्गीतले जुन मार्केट लिएको छ जुन लिसनरहरू हुनुहुन्छ हाम्रो पक्का पनि फरक छ बिचमा आधुनिक गीतले जडा गाड्दै थियो भने अहिले फेरि लोकगीतहरू नबोज्ने ठाउँ लोक दोहोरी नसुन्नेहरू मैले कमै पाउँछु धेरैले सुन्नुहुन्छ अहिले त्यो कारणले गर्दा पनि नेपाली लोकसङ्गीतलाई मन पराउनु भएको छ हामी जहाँ भए पनि नेपाली हौँ नेपाली लोकसङ्गीतले हाम्रो पहिचान दिन्छ त्यो गर्दा नेपाली लोकसङ्गीतको भविष्यता राम्रो छ नै एकातर्फबाट अर्को तर्फबाट हेर्दाखेरि अब यो गीत गाउने हामी जस्ता अलि एक भनौ न कम स्तर अनि पैसा भएकाहरू पछि पर्ने अवस्था छ किनकि बिस्तारै यो टेलिकमले पनि सिआरबिटीको जुन एउटा रोयलिटी पाउँछ एउटा श्रष्टाले कलाकारले होइन त्यहाँनिर कम्पना कम्पनीलाई चाहिँ आफ्नै कम्पनी निकालेका कलाकारहरू पनि धेरै छन् होइन जति पनि लोक सङ्गीतको प्रवेशमा गरेका प्रवेश गरिरहेका छन् जुन लागिरहेका छन् होइन कलाकारितामा प्रवेश गर्ने बित्तिकै कम्पनी खोल्नेको टेन्ट चाहिँ बढेको छ तपाईँले कसरी लिनुहुन्छ र त्यसरी कम्पनीको टेन्ट बढाउनेलाई तपाईँले के भन्नुहुन्छ कम्पनी खोल्नेहरूले पनि भलेको कुरा mm -hmm. के हो भन्ने कुरा तिनीहरूलाई राम्रोसँग जानकार छैन होला जस्तो लाग्छ हुन त म कम्पनीसँग आबद्ध छैन र पनि मैले गीतहरू पठाउने क्रममा थुप्रै कम्पनीहरूसँग मैले साक्षात्कार गरेको छु भलाखुसारी गरेको छु उहाँहरूसँग मेरो सरसल्लाभ छ जस्तै मैले गीत गरेको बागिना म्युजिक केही समय बिचमा हराएको थियो साथी भनेर साथी बनेर रा, बने रा रामजी खाँड र रा टिकापोलले गाउनु भएको गीतले के केही समय चर्चा कमाए पनि कम्पनीको नाम त्यति माथि आउन नसकेको ना नाम हो बाघिना डिजिटल जो अहिले निकै चर्चामा छ उसले दोस्रो गीतको रूपमा कति मान्छे फाल्यो कति मानले उसलाई निकै थापे भन्न चाहन्छु मलाई पनि निकै चिनायो कतिमा पनि अत्याधिक धेरै माथि आउँसँग मैले केही समय सहकारी गरिरहेँ तर बिस्तारै बिस्तारै उहाँहरूले कति गीतहरूलाई न्याय गर्नुभयो कतिलाई अन्याय गर्नुभयो होइन के गर्नुभयो राम्रो गर्नुभयो त्यसपछि फेरि अहिले हामी म अर्को सफल क्रिएसन नेत्र अर्यालजीले नै होइन मैले शब्द सृजना धेरै गरिरहन्छु धेरै गीतहरू आइरहन्छन् मैले आफै कम्पनी खोल्नुपर्छ भने <laughs> सफल क्रिसन मार्फत जस्तो बजार आएको छ अब हेरौँ सफल क्रिसनले के गर्छ जस्तो लाग्छ मलाई तर के हो भने जसले कम्पनी निका गर्छ त्यसले टेलिभिजनमा गीत देखाउन सक्दैन मिडिया प्रमोसन गर्न सक्दैन भने टिआरबिटीको चार सय रुपियाँको गरेर कम्पनी खोल्नु कुनै उसित छैन जस्तो मलाई लाग्छ एकदमै एउटा स्रोतले गीत धेरै लगानी गरेर म्युजिक भिडियोदेखि लिएर अडियो खर्च पनि गरेको हुन्छ होइन धेरै मात्रामा अत्याधिक मात्रामा खर्च गर्छ र त्यो गीतलाई चाहिँ कम्पनीले लिइसके केही मात्रामा लागी पनि कम्पनीले गरिदिनु पर्ने आवश्यक चाहिँ छ होइन किनभने उसलाई पनि एउटा बाँच्ने आधार चाहिँ दिलाउन पर्छ र एउटा थोरै भए पनि रोयलिटी जति इन्कम आउन सको, जति सिआरबिटी जान सकोस् होइन त्यही पैसा त्यो प्रष्टले पाउनुपर्ने अधिकार पनि छ पछिल्लो समयमा प्रतिष्ठानले केही पनि हेरेको छैन जुन एउटा राष्ट्रिय स्तरमा पनि थुप्रै चर्चामा रहेका कलाकारलाई पनि केही छैन होइन आमदानीको स्रोतमा त्यसो त तुलसिङजी यहाँ स्टेजहरू कतिको जाने गर्नुहुन्छ स्टेज चाहिँ मेरो ठिकै राम्रै छ भनौँ अब आ, हामी म त्यति धेरै काठमाडौँ बस्दिनँ अब गीतले क्रममा दस पन्ध्र दिन कहिलेकाहीँ गएको बेलामा बस्ने कुरा अलग हो तर कस्तो हुँदो रहेछ भने हामी अलिक काठमाडौँभन्दा भ्याली बाहिर बस्नेहरूको अलिक भेल्यु पनि कम हुन्छ जस्तो मलाई लाग्यो त्यो कारणले गर्दा पनि काठमाडौँबाट आउने भनौँ न अहिले पछिल्लो समय चलेका केही कलाकार सबै मेरो लेभलका साथीहरू आउनुभयो भने उहाँहरूसँगै हाम्रो डबल पैसा भनेर आउनुहुन्छ यसो त मैले चलेको म राम्रो कलाकार भन्न खोजिआइनँ तैप म सँगै सुरु गर्नुभएका म जति नै गीतहरू चलेका कलाकारहरू पनि मभन्दा धेरै लिएर हिँडिदिनुहुन्छ र म पनि अहिले भनौँ न म गुल्मीमा रहेको कारणले गर्दा गुल्मेकी छिमेकी जिल्लाहरूमा सबै ठाउँमा पिगेको छु बागलुङ प्युठान पाल्पा होइन प्युठान लगायतका अर्का घाँची थुप्रै जिल्लाहरूमा गएको छु अहिले बाहिरबाट पनि अहिले यो बिर्स्यो कति मानले गर्दाखेरि अलिकति बोलाउनु हुन्थ्यो त नेपालगण्डतिर यता ने साथीहरूले आउनुपर्छ भन्नुहुन्छ अब मिलाएर भनौँ न अहिलेसम्म म स्टेजमा थुप्रै ठाउँमा गइरहेको छु हजुर थुप्रै ठाउँमा जानु भएको छ होइन हजुर दस बाह्र ठाउँको हारिमा दर्शकहरूको चाहिँ उपस्थिति थियो होला र यहाँले पनि उपस्थिति जनाउनु एकदमै भर्खर मात्र लोक सङ्गीतको क्षेत्रमा प्रवेश गर्नु भएको छ र केही पहिला भर्खर मात्र नभएर पनि होइन त्यति बेला जे छ थुप्रै आवाजहरू बजारमा ल्याउनु भयो होइन ए होइन सानो त्यहाँनिर अलिकति तपाईँ हराउनु भएकै हो जुन अलिकति पछाडि आएर मात्रै श्रोतामा चिनिन सफल बन्नुभयो तपाईँको सधैँ भयो त्यसो सफल क्रिएसनको पनि सफलताको कामना कार्यक्रम लघु तर्फबाट बिस्तारै समय ढल्किने क्रममा छ घडीको सुई उताबाट हल्लिँदै सक्यो अरे होइन र यताबाट पनि मैले फेरि बिस्तारै तोलसिङसीलाई विदायका हातहरू हल्लाउन पनि बाध्य हुन्छ त्यसो हामी बिस्तारै अन्त्य लम्किन चाहन्छौँ होइन ट्याक्कै भनिदिनुहोस् न तपाईँ कति लिनुहुन्छ पारिश्रमिक पारिश्रमिक त अब भनौँ न अहिले त्यति धेरै लिँदैन अब साथीहरूसँग हामी साथीहरूले बोलायो त्यही अनुसार हामी डिलिङ भयो भने सस्तोमा पनि हिँडेको छु म यति नै हो भनेर मैले रेट तोकेको छैन तर जिल्ला बाहिर जानु पर्यो भने दसदेखि पन्ध्र हजार लिएर म गएकै छु जो यहाँको पारिश्रम त्यही नै रहेको छ रहे। केही मात्रामा सबैको साथ यताउता मिल्यो भने फेरि केही कम मात्रामा पनि अब जब नया आउने कलाकारहरू हुनुहुन्छ होइन अब उहाँहरूलाई तपाईँले के सुझावहरू <laughs> <laughs> दिन चाहनुहुन्छ के सल्लाहहरू दिन चाहनुहुन्छ हतारमा नलागौँ अब कति कलाकारहरू आइरहनु भएको छ सिर्जनाहरू बिना नै आउनु भएको छ त्यस सिर्जना बिना नआउनु होइन आफूसँग केही गर्छु भन्ने एउटा क्षमता भोगेर आउनुहोस् र धेरै सङ्घर्ष गर्छु भनेर लाग्नुहोस् या लय बनाउने होस् या गाउने होस् र मेरो सिर्जना होइ भनेर गौरव गर्न सक्नुहुन्छ तपाईँ होइन त्यो कारणले गर्दा कति साथीहरू व्यवसायिक बन्ने हेतुले आउनुहुन्छ कति साथीहरू होइन मेरो रहरको कारणले आउनुहुन्छ कतिको पनि इच्छालाई हामी धाम लाउन त सक्दैनौँ एकदमै केही दिनको लागि पैसाको लागि मात्र र पैसा म केही खर्च गर्छु र पैसाले मात्रै थोरै भए पनि नाम कमाउँछु भनेर नलाग्नुहोला सधैँ निरन्तरता दिन सक्छु र यही क्षेत्रमा म जम्न सक्छु भन्ने एउटा खुबी र प्रतिभाको साथ आउनुभयो भने तपाई अवश्य पनि सफल हुनुहुनेछ तुलसिंहजीको यही विचारहरू रहन्छ जुन एउटा अग्रसरूपमा नभएर अब नयाँ आउने स्रष्टा नवदितका कलाकारहरूलाई यहाँले यही सुझावहरू दिन चाहनुहुन्छ अन्त्यमा तुलसिङजी हामी कसरी भेट्न सकिन्छ जो कि अब श्रोताहरूले सुनिरहनु भएको छ होला होइन तुलसिङ सँगै सहकारी र गरेर म पनि एउटा लोक सङ्गीतमा जम्न चाहन्छु भनेर एउटा खुल्दुली लागिरहेको छ होला पछिल्लो समयमा अब सम्पर्कको माध्यम नै ठुलो कुरा होइन अब सूर्यजीसँग पनि म कनेक्ट छु सूर्यजीमा आएर खोज्नुभयो भने पनि हामी भेट्न सक्छौँ होइन किनकि गीत वान यहाँ हुनुहुन्छ त्यहाँ तपाईँलाई धेरैले दिनुहुन्छ तपाईँ धेरै फेसबुकमा कनेक्ट हुनुहुन्छ त्यहाँको साथीहरू ता ता है मैले दुईवटा फेसबुक चलाइराखेको छु तुलसिङ रणपचाई त्यस्तै गरी तुलसिङ म्युजिक सुरुजीसँग दुईवटै गनेको छौँ त्यसबाट मलाई सुरेटिकस्ट तुलसिङ रणपचेमा पठाउनु होला तुलसिङ म्युजिकमा अत्याधिक भएको कारणले गर्दा मैले यसो गर्नु सक्ने छैन है त्यो कारणले गर्दा हामी त्यसरी पनि एउटा भेट गर्नेछौँ होइन तपाईँलाई साङ्गीतिक बारे नै धेरै मलाई जानकारी दिनु छ केही तुलसिङलाई भनौँ त भन्ने तत्काल प्रतिक्रियाको लागि त अहिले सजिलो फोन नै छ है एकदमै सम्पर्कमा म यति बेला तुलसिङजी होइन श्रोताहरूले एकदमै कुरा गर्ने गर्न र सल्लाह सुझावहरू दिन एकदमै गर्नुभएको छ होला हजुर त्यस्तो पक्का पनि हुनुहुन्छ होला कहीँ चितवनबाट मैले धेरै माया पाएको छु आ, रेडियो अर्पण लगायत अरू रेडियोबाट पनि साथीहरू एकदम गीत बजेको प्रतिक्रिया मलाई दिनुभएको छ म चितवनका सबै मिडियाप्रति आभारी छु रेडी छु है त्यो गर्दा पनि यति बेला जो जसरी कार्यक्रम सुन्नुभएको छ लोकप्रिय कार्यक्रम हाम्रो सूर्य ढकालजीको साथमा उहाँहरूलाई मैले मेरो नम्बर दिन चाहन्छु अंठानब्बे चार अठहत्तर सतहत्तर दु सौ एकसठी अंठानब्बे चार अठहत्तर सतहत्तर दुई सौ एकसठी में यहाँ मोन कर सलाह सुझाव यात्रा कर चाहूँ भे स्वागत एकदमै अन्ठानब्बे चार अठहत्तर सतहत्तर दुई सय एकसठीमा तपाईँले फोन गरेर हाम्रो आजको अतिथि कलाकार तुलसिंहजीलाई सल्लाह सुझावहरू दिन चाहनुहुन्छ र उहाँसँग सहकारी गरेर अगाडि बढ्न चाहनुहुन्छ भने तपाईँले समझनु अन्ठानब्बे चार कृपया विषय रहेर केन्द्रित रहेर कुराकानी गरिदिनुहोला मिस कल गरेर सताउने काम चाहिँ नगरिदिनु होला सम्पूर्ण श्रोताहरूलाई आग्रह रहन्छ मेरो तर्फबाट पनि सङ्गीत तुलसिंहजीको तर्फबाट पनि तुलसिंहजी तर वैवाहिक जीवनमा बाँधिसक्नुभयो अथवा बाँधिनु भएको छैन अब यस्तो चाहिँ छैन भनौँ है अहिलेसम्म त्यस्तो मैले सोचेको छैन अहिले म ब्याचलर रनिङ हो है त्यति धेरै उमेर भएको मान्छे पनि होइन कति वर्षको हुनुभयो अब त्यति वर्षभन्दा त अहिले एक्काइस बाइसमा छु एक्काइस बाइसमा हुनु आउँछ भर्खरको तन्डेरी छिटो हुनुहुन्छ थुप्रै केटीहरू पनि पछाडि छन् होला तर पनि विवाह गर्नेमा चाहिँ हुनुहुन्न एकदमै विचार चाहिँ छैन र झ्यापे आँटी हाल्ने कुरा पनि छैन तुलसिङजी यतिका जलसम्म कुराकानी गऱ्यौँ बिस्तारै समयले धकेल्दैछ अब भने म पनि कर लाउँदा लाउँदै यताबाट धकेल्नु पर्ने आउँछ होइन तर त्योभन्दा पहिला मैले फेरि तुलसिङजीलाई धकेल्नु पर्ने आउँछ तर के गर्ने बाध्यता व्यवस्था यस्तै छ अन्तिमा खै सूर्यले यसो सोधेको यसो भन्थ्यो होला ट्याक्कै सूर्यलाई सुन्नै बिर्सेछ क्यारे भने त्यस्तो केही लागेको छ भने छोटो मिठो रूपमा राखिदिनु होला एकदमै <laughs> अलिकति फोनमा पनि डिस्टर्ब आयो थोरै अगाडिको केही मिनट लस भयो जस्तो मलाई लाग्यो त्यस्तो प्रतिमा छ प्राप्त छु अब भन्नै पर्ने त्यति धेरै कुरा छैनन् यहाँको मायाको हामी अपेक्षा गर्छौँ अहिले मेरो यो बिर्स्यो जस्तो जो गीत बजारमा छ यो गीतलाई यहाँले माया गरिदिनु भयो भने मैले गीत रेकर्ड गर्नेछु अरू साथीहरूले पनि मलाई भन्नुभएको छ अरू गीतहरू गाउने छु त्यो कारणले गर्दा पनि अहिले यहाँले सहयोग गर्न सक्ने सिआरबिटी नै वाकेर त्यो कारणले गर्दा यहाँले त्यही सिआरबिटी भए पनि तुलसिङलाई मेरो तर्फबाट एउटा सहयोग हो सिआरबिटी भनेर राखिदिन म जाँदा जाँदै आग्रह गर्छु समय छोटो छ सिआरबिटी मा बोल्न चाहन्छु सिरेजीले पनि त्यहाँबाट दिइरहनु हुनेछ शून्य एक छ शून्य शून्य एक्काइस पाँच सय पच्चिस शून्य एक नम्बर साठी बाहन्न तासीरबिटी गरेको सिआरबिटी हो शून्य एक छ शून्य शून्य एक्काइस पाँच सय पच्चिस र पिआरबिटी नम्बर साठी बावन्न तिरासी सतासी तपाईँले डाउनलोड गर्न सक्नुहुनेछ त्यसै गरी सिआरबीटी र पिआरबिटी तपाईँले डाउनलोड गरेर माया गर्नुहुनेछ तुलसिङ सेतीका जेलसम्म कुराकानी गर्यो व्यस्त रहँदै पनि हामीलाई समय मिलाइदिनु धन्यवाद बोल्न चाहन्छु होइन मनभरिको माया अनि मनभरि राखेको यहाँ हानिर गुलाबको फुल छ तपाईँलाई हातमा टक्तिलाई नमस्ते धन्यवाद आजको श्रृङ्खलामा हामी कुराकानी गरौँ लोक सङ्गीतको फाँटमा धेरै पहिलादेखि लाग्नु भएको छ र निकै चर्चा अनि परिचर्चा बटुल्न सफल बन्नु भएको छ र उहाँको एल्बम बजारमा आउने क्रममा पनि छन् र उहाँसँग कुराकानी गर्यौं आजको श्रृंखलामा तपाईँलाई कार्यक्रम लोकझंकार कस्तो लाग्दैछ सल्लाह सुझाव अनि प्रतिक्रियाको अपेक्षा गर्न चाहन्छौ कार्यक्रमलाई कसरी अगाडि बढ़ाउँदा राम्रो होला तपाईँको सल्लाह सुझाव आवश्यक पर्नेछ र तपाईँको सल्लाह सुझाव हामी पाउनेछौँ स्टुडियोको टेलिफोन नम्बर शून्य अनि शून्य छपन्न पाँच त्रिसठी तीन सय तेत्तिसकै बाटो हुँदै अब अन्तिममा छौँ आजको श्रृंखला जानु पर्ने कार्यक्रम सुन्नुभयो हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि पाँच मेट अनलाइन गरेर सुन्नुहुने तपाईँलाई पनि समय मिलाइदिनु भयो आजका अतिथि कलाकार टेलिफोन सम्पर्कमा जुटाएर हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयासमा जुट्यौँ र भलाको जारी गर्यौं तलसिंह रन पछाईको उहाँको उत्तर प्रगतिको कामना पनि गर्न चाहन्छु र उहाँलाई पनि धेरै धन्यवाद बोल्न चाहन्छु सँगै धन्यवाद यतिका जलसम्म प्रविधि कक्षीबाट सघाउने मित्र रेजनलाई पनि र अन्तिम जुन हो हो कारको आजको श्रृलाह यत्री श्रिया ढकालिन चाहन्छु हो रमाइ फिर भी सौने मेरी सानू बोलो कि रिशाऊनी बिजो किसो आ रही रोजो की टाड़ा होना खोजो कि निम्रो मया म आउना थाले मैला मा फिर भी मेरी सानू बोले बिर्सो की खोजो कि निम्रो गांव घरा सम को दर्पण सुनो होला रेडियो आरपाणा